को प्रभावकारी स्वास्थ्य सेवा को कोतनगर पोलिंग रतनगर मेडिसिन सेंटर रत्नगर दुई मेन रोड टाणी चौक चित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 बाल रोग सेवा स्त्री तथा पशु सेवाड़े द्वारा ढार दुखने हाथ घोड़ा झमझमाउने सिल्का हाँ पोल ने जोनी दुखने सुनिने घोड़ा खी हाथ घोड़ा को हड्डी भाची को बांगो टिंगो यूरिक एसिड आदि समस्या भाई बिरामी को सफल उपचार भैर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 लोकसभा चुनावको बारी राष्ट्रपति यादवद्वारा सरकारसँग चासो व्यक्त संविधानसभामा समानुपातिकतर्फको सीट संख्या बढाउनु पर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग नेकपा माओवादीले ने मंगेर चार गतेको संविधानसभा निर्वाचनमा भाग लिने सम्भावना न्यून रहेको ए माओवादी नेता श्रेष्ठको भनाई जस्तो सुके परिस्थिति आए पनि अब आफू मन्त्री नबन्ने सद्भावना पार्टीका दक्ष महत्वको उद्घोष चितवनका हस्पिटलमा भाइरल ज्वरोका बिरामी बढे ब्राजिलको रियोधीजेनेरियो र साउ पाउलो शहरका गवर्नरको राजीनामा माग गर्दै ब्राजिलका सर्वसाधारणद्वारा प्रदर्शन इजरायल प्यालेस्टाइन मध्यपूर्वमा शान्ति स्थापनाको लागि आगामी नौ महिनाभित्र निर्णायक सम्झौतामा पुग्ने सम्भावना र खेल मिलेमको आरोप लागेका भारतीय क्रिकेट खेलाड़ी श्रीसन्त सहित उन्चालिसजना विरूद्ध स्पट फिक्सिङ सम्बन्धमा गम्भीर अपराधिक अभियोग दायर नमस्कार अर्पण सबका अर्पण एक सौ चार थे घे इंटरनेट लाइन में डब्लू डब्लू डब्लू डट रेडियो सुनीर सा राष्ट्रपति डाक्टर रामवण यादवले सरकारसँग चासो व्यक्त गर्नुभएको छ असन्तुष्ट दलले वार्तामा नजाने निर्णय गरेसँगै राष्ट्रपति यादवले चुनावी तयारीबारे सरकार प्रमुखसँग छलफल गर्नु भएको हो आज बिहान मन्त्री परिषद अध्यक्ष अखिलराज रेग्मीसँगको भेटमा असन्तुष्ट दलहरूलाई वार्ताको लागि गरेको आह्वानबारे राष्ट्रपतिले चासो राख्नु भएको थियो राष्ट्रपति यादवले मुख्य दलको सहयोग लिएर सन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउन अध्यक्ष रेग्मीको ध्यान आकर्षण समेत गराउनु भएको आएको कार्यक रेग्मी मिले सरकार वार्ता का पटक पटक को आग्रह आंदोलन में रहकर दलह अस्वीकार करने जानकारी राष्ट्रपति कराने रेग्मीले वार्तामा आउन नेकपा माओवादी सहितका दलहरूले आनाकानी गरिरहेको बताउनु भएको थियो यद्यपि घोषित मितिमा निर्वाचन गर्न सरकार लागि परेको बताउँदै आन्दोलनमा रहेका दलहरू वार्तामा आउने विश्वास व्यक्त गर्नुभयो राष्ट्रपति डाक्टर रामवण यादवसँग बिहानसित निवास भएको भेटमा रेग्मीले यस्तो बताउनु भएको हो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानसभामा समानुपातिक तर्फको सीट संख्या बढाउन मांग गरेको छ यसअघि मोर्चा समेतको प्रमुख राजनैतिक दलहरूले निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ बराबर सीट संख्या राख्ने सहमति गरेको थियो आज तराई मधेसी लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले संविधानसभा निर्वाचनमा समानुपातिक तर्फ अन्ठाउन्न र प्रत्यक्षतर्फ बयालिस प्रतिशत सीट संख्या कायम गर्न माग गरेको तमलुपाका नेता हृदेश त्रिपाठीले जानकारी दिनुभयो त क्षेत्र निर्धारण जनसङ्ख्याका आधारमा गर्नुपर्ने आफ्नो पुरानो अडान दोहोऱ्याएको छ मधेसको जनसङ्ख्या चाप बढी भएकोले त्यसको सही मूल्याङ्कन हुनुपर्ने त्रिपाठीले बताउनु भयो त्यस्तै ते बैठकले मतदाता नावली संकलनको कार्य अझै एक महिना हुनुपर्ने माग गरेको छ अधिकांश मतदाता नावली दर्ता गर्नबाट वञ्चित भएकोले नामावली संकलनको कार्यलाई निरन्तरता दिन माग गरेको मोर्चाले जनाएको छ साथै बैठकले एकीकृत माओवादी नेतृत्वको गणतान्त्रिक मोर्चामा सहभागी नहुने समेत निर्णय गरेको छ देशको संयुक्त र छुट्टै एजेण्डा बनाउने तयारी गरेको मोर्चाले एकीकृत माओवादीसँग एजेण्डा नमिल्ने भएकाले पनि मोर्चाबन्दी सम्भव नभएको बताउनुभयो एकीकृत नेकपा माओवादीका नेता नारायण काजी श्रेष्ठ प्रकाशले नेकपा माओवादी मङ्सुर सार गतेको संविधान सभाको निर्वाचनमा भाग लिने सम्भावना न्यून रहेको बताउनु छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको सासदकारमा ए माओवादी नेता वैद्य माओवादी निर्वाचनमा आउने सम्भावना कम रहेको भए पनि आफूहरूले अन्तिम समयसम्म निर्वाचनमा ल्याउन प्रयास गर्ने बताउनु भयो अन्तिम समयसम्म निर्वाचनमा ल्याउन प्रयास गर्दा गर्दै पनि नआए निर्वाचन भने नरोकिने भन्दै उहाँले भन्नुभयो निर्वाचन कुनै पार्टीका लागि भनेर घोषणा गरिएको हुँदैनन् त्यसैले सबै नै आउनुपर्छ भन्न सकिँदैन वैद्य माओवादीसँग विनाशर्त वार्ता गर्न उच्च स्तरीय राजनैतिक समिति तयार रहेको भन्दै वहाँले वार्ताको लागि कुनै विषय चाहिने भएकोले आफैले मंगसिर चारको निर्वाचनको लागि भने पत्र लेखिएको प्रश्न पार्नुभयो भा। वहाँले भन्नुभयो वार्ता निरपेक्ष हु हुँदैन मंग्सिरको निर्वाचनको लागि वार्ता गर्ने हो नभई केका लागि वार्ता गर्ने ए माओवादी नेता प्रकाशले वैद्य नआए पनि उपेन्द्र यादव अशोक राई नेतृत्व को पार्टी निर्वाचन में आने विश्वास व्यक्त कर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जस्तोसुकै परिस्थिति आए पनि अब आफू मन्त्री नबन्ने घोषणा गर्नुभएको छ लिम्बुवान मुक्ति मोर्चा नेपालसँग पार्टीकर्ताको प्रक्रिया शुरू भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले पार्टीको आका भइसकेकोले आफूले नै मन्त्री पद ओगटिरहनु पर्ने आवश्यकता नरहेको भन्दै आफूले मधेस जनताको भावना अनुसारको त्यागको उदाहरण प्रस्तुत गरेको बताउनुभयो उहाँले भन्नुभयो मधेसमा सधैँ सत्ताको राजनीति भयो अब त्यागको राजनीति खोजे शुरूआत मैं करना खोजे महत्व कर ने धीरे दलूह एकीकरण को लगी वार्ता भैई छिटी राष्ट्रीय शक्ति को रूप में सदभावना पार्टीदाने दावी करते आगामी निर्वाचन बाटी नया शक्ति को रूप में स्थापित होने विश्वास व्यक्त कर दल ने मै जा रब संविधान सभा निर्वाचन न रोकने दावी करते वहां कल के निर्वाचन रोकते जाने हो देश में कहीं निर्वाचन न संविधान जारी होना नोकुआ करण भी मंगसूर में कनेत में निर्वाचन हुनुपर्ने र यसलाई कसैले रोक्न नसक्ने तर्क उहाँले गर्नुभयो उहाँले निर्वाचन हुनको लागि पछिल्लो जनगणना अनुसार जनसङ्ख्या वृद्धिको आधारमा क्षेत्र निर्धारण हुनुपर्ने समन्पातको प्रतिशत पुरानै कायम गरिनुपर्ने मतदाता नावावलीमा नाम छुटेकाहरूलाई दर्ताको लागि फेरि एक महिना म्याद दिनुपर्ने रो विदेशमा रहेकाहरूको समे... रहे समेत दूतावास मार्फत मतदाता नावलीमा नाम समावेश गर्नुपर्ने माग गरेका छन् कार्यक्रममा लिम्बुवान मुक्ति मोर्चा नेपालका अध्यक्ष रामभक्त कुरुवाङले संहिता जनअधिकार पहिचान लगायतका विषयमा आफहरूको कुरा मिलेकोले एकता प्रक्रियामा आएको भन्दै आफहरूको एकतापछि सद्भावना पार्टी राष्ट्रिय शक्तिको मोधाउने दावी गर्नुभयो राप्रपा नेपालका अध्यक्ष कमल थापाले गैर संवैधानिक ढंगले गठन गरेको चार राजनैतिक शक्ति सम्मेलित उच्च स्तरीय राजनैतिक समिति खारिज नभएसम्म चुनावी माहौल बन्न नसक्ने दावी गर्नुभएको छ संयन्त्र खारिज हुने चुनावी माहौल आफै बन्ने उहाँको भनाइ छ आज सरहीको ईश्वरपुरमा आयोजित पत्रकार भेटघाटमा थापाले चुनाव गराउन निर्वाचन आयोग र सरकार भएको निण गर्न रिमोट हातमा लिएर बसेको उच्च स्तरीय संयन्त्रका कारण निर्वाचनको वातावरण बन्न नसकेको जिकिर गर्नुभयो निर्वाचन आयोगले फोटोसहितको मतदाता नावलीमा नाम दर्ता गराएका सबैको विवरण दुई दिनभित्र वेबसाइटमा राख्ने भएको छ गएको मक्सेसम्म दर्ता गराएका सबैको विवरण वेबसाइटमा भए पनि त्यसपछि संक्रमण भएका नावली क्रमिक रूपमा राख्ने काम भइरहेको आयका प्रवक्ता बीरबहादुर राईले बताउनु भयो अहिलेसम्म साठी जिल्लाका मतदाताको नावली आयोगको वेबसाइटमा राखिएको छ बाँकी जिल्लाका नावली दुई दिनभित्र वेबसाइटमा राख्ने तयारी भएको उहाँले बताउनु भयो विवरण भर्ने मध्ये ठेगाना परिवर्तन गर्नेको संख्या धेरै भए दाबी विरोध गर्न मात्रै परेको आयोगले छनाएको छ नावलीमा त्रुटि भए सचाउन र ठेगाना परिवर्तन गर्न आयोगले गएको शनिबारसम्मको म्याद तोकेको थियो यस्तै नावलीमा विरोध गर्ने म्याद साउन चौध गतिसम्म थियो चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी एक युवतीको आज उपचारको क्रममा ज्यान गएको छ भरतपुर वडा नम्बर तेह्र नवदुर्गा चोकमा हिजो अपरान्न स्कुटर दुर्घटनामा शारदानगर गाविसके अठार वर्ष हेमन्त गुरूङ गम्भीर घाइते भएकी थिइन् उनको आज अपरान्न उपचारकै क्रममा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको चितवनका प्रहरी निरीक्षक जीवलाल चुदानीले जानकारी दिनुभयो पश्चिम चितवनको शारदानगरबाट भरतपुरतर्फ आउँदै गरेको नाव पच्चिस नम्बरको स्कुटर हिजो दुर्घटना भएको थियो साइकल टाउकोमा गम् लागे चोर लागेकाले बचाउन नसकेको चिकित्सकले बताएका छन् दुर्घटनापछि बेहोज अवस्थामा उनको उपचार हुँदै गरेको थियो यसैबीच नलप्रासीको चोरमारामा भएको कार दुर्घटनामा तीनजना घाइते भएका छन् बोटोलबाट नारगण आउँदै गरेको बा आठ छ आठ तिन नम्बरको कार चोरमारामा दुर्घटना हुँदा तीनजना घाइते भएको र घाइते मध्ये क्षेनाको अवस्था गम्भीर रहेको जनाइएको छ घाइतेहरूलाई उपचारको लागि बोटव लगिएको छ तीव्र गतिमा रहेको कार अनियन्त्रित भई सडकमा नै धसिएको थियो चितवनका अस्पतालमा भाइरस ज्वरोका बिरामीको चाप ह्वातै बढेको छ गएको महिनामा भन्दा करिब चालिस प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका चिकित्सक भोजराज अधिकारीले जानकारी दिनुभयो बिरामीको चाप बढेपछि भरतपुर अस्पतालमा अस्पतालले भुइँमा राखेर बिरामीको उपचार गर्न बाध्य भएको छ अस्पतालको मेडिकल वार्डको रेकर्ड अनुसार पनि भाइरल ज्वरोका बिरामी अत्याधिक रहेको पाइएको छ अस्पतालको मेडिकल वार्डमा रहेको एकाउन्न सय मध्ये करिब तीस सयमा भाइरल ज्वरोका बिरामी रहेको अस्पतालको स्टाफ नर्स विनिता सुबेदीले बताउनुभयो अहिले अस्पतालका भुइँ बिरामीले भरिएका छन् शुरूमा ज्वरो आउने रुखा लाग्ने छाती दुख्ने टाउको दुख्ने पखला लाग्ने र बान्त आउने लक्षण बिरामीमा देखिएको छ चितोन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा पनि बिरामीको चाप अत्याधिक भएको अस्पतालले जनाएको छ असारको अन्तिम सातादेखि बिरामी बढ़न थालेको र अहिले पनि उत्तिकै चाप रहेको चिकित्सक अधिकारीले बताउनुभयो यातायात व्यवस्था विभागले दुई महिनाभित्र उपत्यका बाहिर पनि नयाँ व्यवस्था अनुसार सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ असार मशान्तसम्म उपत्यका बाहिर केही ठाउँमा नयाँ परीक्षा प्रणाली सञ्चालन गर्ने भनिए पनि पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले ढिलाइ भएको विभागले जनाएको छ चार पाँच अञ्चलमा अहिले पूर्वाधार निर्माणको काम भइरहेकाले भदौसम्म सक्ने र अरू थप केही अञ्चलमा पनि असोसम्म सबै तयारी पूरा हुने विभागका महानिर्देशक सुदर्शन प्रसाद ढकाले उपत्यकामा गएकोदेखि नयाँ परीक्षा प्रणाली अन्तर्गत लिखित र ट्रायल परीक्षा भक्तपुरको थप दुईवटा कुखुरा फार्ममा पुनः बर्ड फ्लू भेटिएको छ भक्तपुर नगेल दुई स्थित बलराम केसेको जीजे फर्म र भक्तपुर नगरपालिका लाकुलासेका बेमल घिम्सोको पोल्ट्री फार्ममा कुखुरामा बर्डफ्लू भेटिएको हो बर्डफ्लू भएको पुष्टि भएपछि प्रावधानहरूको टोलीले घेम्सुको फार्ममा रहेको पाँच हजार कुखुरा नष्ट गरेको जिल्ला पशु सेवा कार्यालय भक्तपुरले जनाएको छ कार्यालयका अनुसार केसीको फार्मको आठ हजार कुखुरा पनि आज नष्ट गर्ने तयारी गरिएको छ केसीको जिजेफार्ममा एक सत कुखुरा मरे पनि सरकारी लेकालाई जानकारी नदिई मरेको कुखुरा गाड्ने जिउदो जिउँदो बजारमा पठाएको फेला परेको थियो सुनको भाव आज एकै दिन एक हजार रुपियाँभन्दा बढी बढेको छ मङ्गलबारको भावमा तेह्र सय रुपियाँले बढेर आज त्रिपन्न हजार नौ सय रुपियाँ पुगेको नेपाल सुनसादी व्यवसायी महासङ्घले जनाएको छ डलरको भाव बढेकाले सुनको भाव पनि उकालो लागेको सुन व्यवसायी तेजरत्न साकेले बताउनु भयो अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा खासै उतार नआए पनि डलरको तुलनामा नेपाली र भारतीय रुपियाँ कमजोर हुँदा भाव महँगेको साकेको भनाइ छ डलर खर्चेर सुन किन्नुपर्ने भएकाले डलरको भाउ बढेपछि सुनको प्रभाव परेको छोलाहरू पाल्पामा खाने तेलमा अखाद्य वस्तु लेदो भेटिएको छ जिल्ला प्रशासन कार्यालयले सदरमुकाम तानमा गरेको अनुगमनको क्रममा दुर्गा मोडल आयल मेल भैरवाले उत्पादन गरेको सुनकोसी र निर्मल ब्रान्डका तेलमा लेदो भेटिएको हो र जाजरकोटका किसानले मूल्य नबढाएसम्म दुध बिक्री नगर्ने भएका छन् दुधको मूल्य बढाउन स्थानीय डेरीसँग मङ्गलबार माग राखेका दुध किसानहरूले भनेअनुसार भने मूल्य बढाउन नसकिने जानकारी डेरी सञ्चालकले गराएपछि आजदेखि दुधको बिक्री वितरण बन्द भएको हो अब पालो अर्पण जुन आवाजको अर्पण जुन आवाजमा हिजो हामीले सोधेका थियौं पूर्व राजा मन्दिर जाँदैमा हलले नै गणतन्त्रको जग नै बलियो नभएको भनी राप्रोपा नेपालका अध्यक्ष कमल थापाको टिप्पणीमा तपाईँको विचार के छ ए ठिकै हो बी पूर्व राजाको पक्ष र सी नुनको सोझो तपाईँले पठाउनु भएको मत अन्ते मतपरिणाम यस्तो रहेको ए ठिकै हो भनेमा छयालिस प्रतिशत पूर्व राजाको पक्ष पोषण भनेमा चौविस प्रतिशत र सी नुनको सोझो भनेमा तीस प्रतिशत लागि प्रश्न नेकपा माओवादीको मंशर चारमा हुने संविधानसभा निर्वाचनमा भाग लिने सम्भावना न्यून रहेको ए माओवादी नेता श्रेष्ठको भनाई तपाईँलाई कस्तो लाग्यो ए कुरा सही हो बी भन्न सकिन्न र सी मिल्नुको विकल्प छैन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 अब पालो ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको छ त्यति बेला नारायणगढ हेटा वीरगन्ज सडकखण्ड खुला रहेको छ नारायणगढ र मुग्लिन सडक खण्ड मुगलिनोसे काठमाडौँ सडकखण्ड र मुगलिन दमली पोखरा सडकखण्ड पनि खुल्ला रहेको छ खबर खबर त्नगर एक सौ राोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचालीस खेलसमासार खेल, खेल मिलमत्वको आरोप लागेका भारतीय क्रिकेट खेलाडी श्रीसन्द सहित उन्चालिसजना विरुद्ध स्पोट फिक्सिङ सम्बन्धमा गम्भीर अपराधिक अभियोग दायर गरिएको छ गत सिजनको आईफिल क्रिकेटमा इस्ट स्टप स्पोट फिक्सिङमा संलग्न रहेको भन्दै राजस्थान रोयल्सका खेलाडीहरू श्रीसन्त अजित सन्डेला अङ्कित चौहान सहित उन्चालिसजना विरुद्ध दो अभियोग दर्ता गराइएको सरकारका विशेष अभियोग राजेश मोहनले बताएका छन् स्पोट फिक्सिङको आरोपमा पक्राउ परेका श्री सन्त र अङ्कितलाई दिल्ली अदालतले गत जुन दसमा जमानत रिहा गरेको छ भने अजित असित जेलमा छन् राजस्थान रोयल्सका कप्तान राहुल द्रविड खेलाडीहरू सिद्धार्थ त्रिवेदी र हरबेद सिंहलाई मुद्दाको साँची बनाइएको छ स्पोर्ट फिक्सिङ प्रमाणित भएको खण्डमा यी ती खेलाडीहरूलाई क्रिकेटबाट आजीवन प्रतिबन्ध लगाउन सकिने भारतीय सञ्चार जनाएका छन् भारतीय क्रिकेट इतिहासमा यति धेरै व्यक्ति संलग्न मानेको स्पोट फिक्सिङ प्रकरण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई का अध्यक्ष श्री निवास्ता पदबाट बाहिरिएका थिए र एफसी प्रेसिडेन्ट क्लबमा थ्री स्टार क्लब तुर्की मेनिस्तानको बालकान्दा मंगोलियाको एर्सिन क्लब रहेको समयमा परेको छ एएफसीले मलेसियामा आज सार्वजनिक गरेको ड्र अनुसार नेपालको लिग च्याम्पियन्स थ्री स्टार क्लबले आफ्नो पहिले बालकानाको सामना गर्नेछ छनौट चरणमा आफूले खेलेको तिनवटै खेल जितेको बालकान प्रतियोगिताको दावेदार हो यस्तै दोस्रो खेलमा थ्री स्टारले असोज नौ गते मङ्गोलियाको इरसिम क्लबसँग प्रतिस्पर्धा गर्नेछ छनौट चरणमा थ्री स्टार र इर्सिम एउटै समूहमा थिए काठमाडौँको दोस्त्र रङ्गशालामा भएको छनौट चरणमा थ्री स्टारले इरसिमलाई दुई शून्यले हराएको थियो यस्तै समूह पाकिस्तानको हिलाल अल क्लाद किर्गिनिस्तानले डोरु बिस्केट र पाकिस्तानको केआरएलसम्म तीन तीन टिम रहेको समूहको विजेता बीच फाइनल हुनेछ प्रतियोगिता सुझ नौगतीदेखि हुने भने पनि प्रतियोगिता हुने स्थानको तुङ्गो भने अझै लागेको छैन नेपालको थ्री स्टार क्लब सन् दुई हजार पाँचको एएफसी प्रेसिडेन्ट कपमा सेमिफाइनलसम्म पुगेको थियो सन् दुई हजार पाँचदेखि हरेक वर्ष हुँदै आएको यो प्रतियोगितामा नेपालका क्लबले एकपटक पनि उपाधि जित्न सकेका छैनन् प्रतियोगितामा अहिलेसम्म पाँच पटक सहभागिता जनाएको नेपाल पुलिस क्लब एकपटक फाइनलमा पराजित भएको थियो सन् दुई हजार पाँचमा पहिला प्रतियोगिता खेलेको थ्रिस्टारको यो दोस्रो सहभागिता हो संविधानसभा चुनावको बारे राष्ट्रपति यादवद्वारा सरकारसँग चासो व्यक्त संविधानसभामा समानुपातिक तर्फको सीट संख्या बढाउनु पर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग नेकपा माओवादीले मंगिर चार गतेको संविधानसभा निर्वाचनमा भाग लिने सम्भावना न्यून रहेको ए माओवादी नेता श्रेष्ठको भनाई जस्तो जस्तोसुकै परिस्थिति आए पनि अब आफू मन्त्री नबने सद्भावना पार्टीका अध्यक्ष महतो गोदोष चितनका हस्पिटलमा भाइलो ज्वरोको बिरामी बढे ब्राजिलको <Z -1> रियोधी सिनेरियो र साउलो सरका गभर्नरको राजीनामा माग गर्दै ब्राजिलका सर्वसाधारणद्वारा प्रदर्शन इजरायल प्यालेस्टाइन मध्यपूर्वमा शान्ति स्थापनाको लागि आगामी नौ महिनाभित्र निर्णायक संशोधन फुग्ने सम्भावना र खेल मिले महत्वको आरोप लागेका भारतीय क्रिकेट खेलाडी श्री सन्त सहित उन्चालिसजना विरूद्ध स्पट फिक्सिङ सम्बन्धमा गम्भीर अपराधिक अभियोग दायर <स्तिक> <स्तिक>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 नो रंजन का लगी हजरा सुनो हजरा आसु मेते छु खुस जा सोहे म तिम्रु तिम्रे ग्यास र